अहिले को छ बजे अंज को छ बजे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 सम्पर्क रत्नगर अस्पताल प्रि रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भएको राष्ट्रिय खबर अब विस्तारमा संवैधानिक निकायमा नियुक्त भएका तीन प्रमुखले आजबाट आफ्नो काम थालेका छन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की महालेखा का परीक्षक भानुप्रसाद आचार्य र लोकसेवा आयोगकी प्रमुख आयुक्त कयोदेवी यमीले नियुक्त भए लगतै आजैबाट आफ्नो काम थालेका हुन् राष्ट्रपति कार्यालयमा शपथ लिए लगतै तीनैजना कार्यभार सम्हाल्न आ कार्यालय जानु थियो कार्कीले काठमाडौँको टंगालस्थित अख्तियार कार्यालय आचार्यले थापाथली महालेखा परीक्षकको कार्यालय र यमीले सिंहदरबार वैद्यखाना लोकसेवा आयोगको कार्यालयमा पुगेर काम थाल्नु भएको हो त्यसअघि आजै बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति डाक्टर रामवरण यादवको रोहबरमा कार्यवाहक प्रधान न्यायाधीश दामोदर शर्माले कार्की आचार्य र यमीलाई पद तथा गोपनीयता को शपथ दिलाअि चौतर्फी विरोध हाँहद्व संवैधानिक परिषद को, हुदा को सिफारिश का आधार में राष्ट्रपति यादव ने नियुक्ति इसी वर्ष अगाड़ी अख्तिर को आयुक्त में नियुक्त करव अतिरिक्त प्रहरी महानिरीक्षक केशव बराल आज शपथ लिन्चंड संयोजक रहोक एकीकृत माओवादी नेपाली कांग्रेस नेक एमए मधेशी मोर्चा सम्मिलित उच्चस्तरीय राजनीतिक समिति विवादास्पद छवि भाई कार्य अख्तिर को प्रमुख बनाने एकमत सिफारिश ती को सिफारिश में संवैधानिक परिषद ने कारके अफ मरिनियामा एक पटक सक्थिन मार्छु यसलाई आज ए आफ्नो चौबिस क्यारेटको सुनको गहना पर्ने ठाउँ भनेकै स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ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 पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ जापान जान चाहनेहरूका लागि खुसीको खबर जापान जान चाहनेहरूका लागि खुसीको खबर अक्टोबर इन्टेक टु थाउजन्ड थर्टिनमा जापान जान चाहनुहुने विद्यार्थीहरूका लागि जापानको योकोहामा सहर स्थित युवातानी कलेज अफ का डिरेक्टर तथा प्रिन्सिपलबाट प्रत्यक्ष परामर्श हुने भएकाले नि शुल्क सेमिनारमा सहभागी भई आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ स्थान चिवा सेमिनार हल भरतपुर मिटति दुई हजार सत्तरी बैशाख अठाइस सेमिनार्थी जानकारी का, का चिवा एजुकेशन सेंटर भरतपुर दस चितवन मेडिकल कलेज अगापन्न पांच अट्ठाईस छह अठारह मोबाइल नंबर अंठानब्बे चार बावन पचहत्तर शून्य पैंतालीस टाँडी का लग संक टाँडी बजार ओम साईराम अस्पताल को तला रत्नगर दुई ठाडी फोन नम्बर शून्य छपन्न पाँच एकसठी छ सैतिस मोबाइल नम्बर अन्ठानब्बे चार बााउन्न पचहत्तर शून्य पैँतालिस अवश्य लेखिछ क्याब्लेट सबैदार लेख्दै जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन राम्रो सुट पाएर ठग पनि हुनु पर्यो हाम्रो मैला साडी ब्लाउज चाहिन्छ होला नि सुटेत साडी र ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो चेलामा सौभागी वस्तै खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङ काेमन्ड कम्पनीमा पाइन्छ सम्पर्क शून्य छ पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङ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 हजूर हमी कहाक पड़े टॉयलेट बाथरूम सेटरी का सामान नेपाट टी सी शिखर फ्लाईओवर रेडीमेड ढोका साथ पशुपति पैंटाल सप्लायर सेंटर ताम तर बलिओ आकर्षक निर्माण सहयोग करने हम काम हम सम्पर्क अर्याल सप्लायर सेन्टर रणपाठ बकुलर सोक रेडियोर्पण अगाडि प्रोप्राइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन सत्र आठ पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य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 डिजिटल ल्याब चितवन नव वर्ष दुई हजार सत्तरी साल को पावन अवसर में लिया चारितून्ना छपन्न पांच बयासी छसठी मोबाइल नंबर अंठानब्बे पांच पचास छठी छसठी रत्न नगर एक चौराह चुक चितवन फोन नंबर शून्ना छपन्न पांच बैसठी सात सकसठी मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी सात सी वाउ, आज दिन क्या हेन्डसम देखो कमाल हो यो? हैंसम ना आखिर उसटर्स को कमल हमारा विशेषता पुरानो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 भनेको होला? रनपा एकमा रहेको विश्व विकास बैङ्कमा गएर राख अनि पैसा ल्याएर व्यापार गर न भइहाल्छ नि अहिले नै हिँडिहाले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 सम्पर्क विश्व विकास बैंक लिमिटेड रत्नगर एक बकुल्लहर रत्नगर नगरपालिका कार्यालयको आडैमा फोन शून्य छपन्न पाँच चार सय नौ फ्याक्स नम्बर शून्य छपन्न पाँच साठी सात सय ए, पो हेर्न राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँ म त अलमल् नी यति सानो कुरामा पनि टेन्सन लिनु त खुरको पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेग्दी सुन्सादी पसलमा गइहाल्न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 नेत्रबहादुर खड्काथोके हेमा खड्का थोके घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसकेँ भने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 संपर्क शिवशक्ति कंक्रीट उद्योग रत्नगर तीन बेल्स हाईवे संगे मोबाइल अंठानब्बे चार सौ पचास छप्पन्न चार सौ चौदह प्रोपराइटर एवं बाथरूम फिटिंग का सामान को हजार हमी कहाँ दक्षी दक्ष प्लम्बर टॉयल्स सेमे पाइप रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन हमी कहाँ रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेटी रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीप जीआई पाइप रहकर जानकारी कराइ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 ए ज र कम्प्युटर ज्ञानको कमीले निर हुन्छ ल सुन तिमी जस्तु इंग्लिश लैंग्वेज र कंप्यूटर में कमजोर होने का इस एकेडेमी ने विगत का वर्ष इस वर्ष भी इंग्लिश लैंग्ग्वेज रंप्यूटर का विभिन्न कोर्स धमाधम संचालन कर बरू ढिला नगरी आज गए आपोट सुरक्षित करो भाई तो मज गई अथी जान सलाह दीपर्क्यूट मनिंगी खी चार अधिकारी प्लाजा हिमालयन बैंक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 हजुर हामी कहाँ दक्ष कालीगढद्वारा आधुनिक कलात्मक एवं गुणस्तर युक्त सुनसादीका गर तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग गर गर गर पुराना गरटिने गर गर गर सम्पर्क जय श्री राम जसपाई अन्ठानब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे छोरा छोरीलाई स्कुल जुता, मलाई पार्टी सुज र भाइलाई कन्भर सुज चाहिएको छ यी सबै सुज एकै ठाउँमा पाइन्छ त कतै ल किन नपाउनु सुदीप सुज सेन्टरमा जानुहोस् न त सु का का का सुदीप सु सेन्टर काम अर्डर अनुसारमा सम्पूर्ण सु सेन्टर खैरहने छ पुरानो पर्सा बजार चौधरी मेडिकलको आडैमा प्रोपराइटर सोमबहादुर पुर्को सम्पर्क मोबाइल अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उन्चालिस पुनश ज्याकेट स्प्रे गर्नु परेमा एवम् जुत्ता था था लागी तो हाँ। <coughs> धाका को बन्दी ले मलाई मखमली चाहिए जे लिया चाहिए मलाई त वीरेन्द्रनगर तिन खुरखुरी बजारमा रहेको मनोकामना सुनसादीको राम्रा राम्रा चाहिन्छ तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना साफ्टवेयर तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवनकी चिर परिचित भर पर्दो सुनसादी पसल मनोकामना संपर्क बीरेन्द्र नगर तीन खुरखुरे बजार प्रो पाइटर नीलकुमार लमी छाने शोभा लमी छाने फोन शून्य छप्पन पाँच तिरासी मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सय छत्तीस साथ ही हमी कहाँ पर्वअुसाराला विशेष छूट गई खुसीको खबर सय प्रतिशत ग्यारेन्टीका साथ झाँडरक्सी गाजा भाङ धतुरो चुरोट चरे सेवन थाह नै नहुने गरी छुटाउने आयुर्वेदिक चुड यौन सम्बन्धी समस्याको लागि लिङ्गको मोटाई लम्बाइ बढाउने र लामो समयसम्म यौन आनन्द लिन सकिने लङ जम्प मैं र सेक्स टोयहरू भारी छुटका साथ पाइने जानकारी गराइन्छ खप जानकारीको लागि सम्पर्क टाडी हङकङ बजार फोन शून्य छपन्न पाँच बैसठी दुई सय बयासी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय पाँच सूचना देश तथा विदेशमा छरिएर रहेका ठाइला तथा ठाइलीहरूको भेला यही दुई साल वैशाख छब्बिस गते माता तीर्थ औँसीको दिन चितवनको चौराहमा हुन गइरहेको हुँदा सम्पूर्ण ठाइला तथा ठाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ सम्पर्कको लागि अन्ठानब्बे अन्ठानब्बे पाँच पचास नब्बे शून्य शून्य चार अन्ठानब्बे र अन्ठानब्बे चार बाहन्न त्रिहत्तर आठ स्थान होटल मनालिसा सौराहा आयोजक ठाइला सहयोग संरक्षण समाज सौराहा चितवन नव वर्ष दुई सत्तरीको हार्दिक मङ्गलमय शुभकामना ही बैशाख एक गते देखि उपहार प्रदान हुने भएकाले पैसा झिक्न तथा पठाउन आउँदा पासपोर्ट साइजको फोटो लि आउनु हुन सूचित गरिन्छ सम्पर्क आइएमी सेन्टर टाढी शाखा फोन शून्य छपन्न पाँच चार पर्सा बजार सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे ओपन ला सबै सबै पैसा अब एक्काउन्न एक्काइस चार सय चालिस सात हजार देखि लाख जितने मौका नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ विगतका वर्षहरूमा झै जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल यस माउन्ट एभरेस्ट इङ्लिस स्कूल विरेन्द्रनगर साथ वर्मानगर चितौनमा शैक्षिक सत्र दुई हजार लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म सीमित सिटमा भर्ना खुलेको सहस र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस सूचना यस श्री महारुद्र शिवालय मन्दिर टाँडीमा यही वैशाख उन्तिस गते हुन गइरहेको सामूहिक व्रतबन्ध कार्यक्रममा आफ्ना उमेर पुगेका नाति छोरा भतिजाहरूको नाम यस समितिमा दर्ता गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ साथै नाम दर्ता यही बैशाख सत्ताइस गतेसम्म दर्ता गराउन सकिनेछ नाम दर्ता गराउनका लागि सम्पर्क व्यक्तिहरू भरत श्रेष्ठ पिके मोबाइल नम्बर अन्ठानब्बे केशव कर्माचार्य मोबाइल पचास उनपचास छ सय तिस बलराम शिवाकोटी अन्ठानब्बे चार बाहन् तिन सय साठी हरि विलास खनाल अन्ठानब्बे चार त्रिपन्न अठार एक सय छयासी रश्मी बर्तौला अन्ठानब्बे शून्य श्री महारुद्र शिवालय मन्दिर संरक्षण समिति रत्नगर दुई टाढी दुग्ध पदार्थ सेवन गरौ स्वास्थ्य रहि विकास मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना र हरिहर दुग्ध उत्पादक सहकारी संस्थाद्वारा संयुक्त रूपमा सञ्चालित दुग्ध उत्पादन तथा प्रशोधन उपायोजनाबाट कृषकहरूलाई पशुपालनतर्फ प्रोत्साहन तथा व्यावसायीकरण गर्ने उद्देश्यले कृषकहरूका लागि निम्नअनुसार कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराउँदछौ परियोजनाको सार्वजनिक सुनवाई कृषक तालिम निशुल्क कृत्रिम गर्नालाइजरबाट दुध गुणस्तर मापन कृषक भ्रमण कार्यक्रम राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागिता कार्यक्रम पुनश गुणस्तरीय दुध दही घिउ पनिर खुवा तथा दुग्धनी पदार्थको लागि संस्थाको सौराचोक स्थित बिक्री डिपोमा सम्पर्क राख्नुहोला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 विवाह होस या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटेल स्टार ब्याङ्कवेज रितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट काठमाडौँ पार्टीका र्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल स्थानीय समाचार विस्तारमा त्रिभुवन विश्वविद्यालयका डीन प्राध्यापक र रजिष्ट्रारहरूले मानविकी तथा समाजशास्त्र संख्यामा विद्यार्थी आकर्षण बढाउन पाठ्यक्रमको पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन् मानविकी तथा समाजशास्त्र संकामा विद्यार्थी संख्या घट्दै गएपछि यसमा देखिएका समस्या र समाधानको उपाय खोज्न सोमबारदेखि सरमा सो शुरू भएको तीन दिने कार्यशाला गोष्ठी बुधबार सकिएको हो दोस्रो उच्च शिक्षा परियोजनाको सहयोगमा त्रिभुवन विश्वविद्यालय मानविकी संकायले आयोजना गरेको गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागीय प्रमुख संकाय तथा क्याम्पस प्रमुखहरूको सहभागिता रहेको थियो स्नातक तहको तीन वर्षीय कार्यक्रमलाई चार वर्ष बनाउने र पाठ्यक्रम पुननिर्माण गर्दा अन्य सङ्कायका आकर्षक विषयवस्तु पनि समावेश गरिनुपर्ने गोष्ठीमा सहभागीहरूको ठहर छ गोष्ठीमा विभागीय प्रमुखहरूको तर्फबाट प्राध्यापक डाक्टर अमरराज जोशी अनुसन्धानका तर्फबाट प्राध्यापक डाक्टर कृष्ण शर्मा र क्याम्पस प्रमुखहरूको तर्फबाट डाक्टर घनश्याम न्यौपाने परिश्रमीले कार्यपत्र प्रस्तुत गरेका थिए छलफलमा सहभागीले त्रिभुवन विश्वविद्यालयको केन्द्रीकृत परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने परीक्षा क्षेत्रीय स्तरमा समेत जोड़ दिएका थिए त्रिभुवन विश्वविद्यालयका सहायक डिन निलम कुमार शर्माले मानवीय र समाजी संकायबाट दक्ष जनशक्ति उत्पादन हुन नसकेकाले समय सापेक्ष पढाइका कार्यक्रम आवश्यक भएको बताएका छन् कार्यक्रममा शिक्षा शास्त्र संकायका डिनक डाक्टर प्रकाश मान प्रकाश मानश्रेष्ठ व्यवस्थापन सङ्कायका दिन प्राचार्य डाक्टर देवराज अधिकारी रजिस्ट्रार प्रा डाक्टर चन्द्रमणि पौडेल दोस्रो उच्च शिक्षा परियोजनाका संकाय शङ्कर भण्डारी शिक्षा अध्यक्ष गुणनी दिने उपन्य आर्थिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक डाक्टर रामचन्द्र ढकाल नेपाल एसियाली अनुसन्धान केन्द्रका निर्देशक नानी राम खत्री शिक्षा विकास तथा अनुसन्धान केन्द्रका निर्देशक प्रा डाक्टर कृष्ण चन्द्र शर्मा लगायतले पाठ्यक्रम परिमार्जन गरेर भए पनि मानविक संकायलाई बचाइ राख्नुपर्ने सुझाव दिएका थिए मानविक तथा सामाजिक शास्त्र संकायका डिन प्रा डाक्टर चिन्तामणि पोखरेलको अध्यक्षतामा हिमालयन बैंक नारायणघाट का दुई कर्मचारी ठगी में पकड़ पन्न बैंक में जमा करने ग्राहक और बैंक के एक करोड़ तीन लाख रूपया ठगी अभियोग में उन्नी पकड़ा पड़े चितवन प्रहरी उपरीक्षक दीप कुमार ताप का अनुसार पकड़ाऊ पैंक का सुपरभाइजर शेरबहादुर प्रकाश ब्राल रह उन्हीं बैंक को साइप्रस फर्क टुङ्कुमारी घिमिरेको चौवालिस लाख रुपियाँ ठगी गरेको आरोप छ हरको उजिरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको र कसुर एन अन्तर्गत उनीहरूलाई कारवाही प्रक्रिया अगाडि बढाइएको पनि प्रहरी उप थापाले जानकारी दिनुभएको छ पक्राउ परेकाहरूलाई प्रहरीले पुनरावेदन अदालत हैटौँडाबाट म्याथप समेत गराइसकेको छ टुङकुमारीले साइप्रसबाट विभिन्न मितिमा पठाएको रकम उनको खातामा जम्मा नगरी अभियुक्तहरूले आफ्नो वा आफन्तको खातामा जम्मा गर्ने गरेको अनुसन्धानबाट खोलेको छ भएको रकम पनि उनीहरूले व्यक्तिगत खातामा जम्मा गरेको अभियोग छ प्रहरी उपले घटनाको अनुसन्धान विदेश पठाइदिने र संस्थामा लगानी गर्ने नाममा करिब एक करोड ठगी गरे पश्चिम चितवन जगतपुर ग्रीष्म चोकका होमबार गौतम फरार भएका छन् पश्चिम नेपाल नेपालगंजदेखि पूर्वी नेपालको विराटनगरसम्मका विभिन्न व्यक्तिहरू विभिन्न वाहनमा ठगी गरेका गौतम फरार भएका हुन् पन्ध्रजनाबाट एक लाखदेखि दस लाख रुपियाँसम्म उठाएका उनी फरार भएपछि पैसा फिर्ता लिन आएकाहरू अलपत्र परेका छन् काठमाडौँकी युवती सविता गुरुङलाई विदेश पठाउन भन्दे प्रक्रियाका लागि एक लाख बढी गौतमले लिएका छन् त्यस्तै बाके कोहलपुरकी जानुका दबाडी कि छोरीलाई जागिर लगाइदिन्छु भन्दै दे डेढ लाख ठगी गरेका छन् उनकी छोरी सुनिता दवाडीलाई सौर नेपाल नामको गैर सरकारी संस्थामा जागिर लगाइदिने पर्नु देखाउँदै डेढ लाख ठगी गरेका छन् त्यस्तै सबैभन्दा बढी पूर्वी झापा ओर्ला बारीके लक्ष्मी श्रेष्ठ सहित लिम्बूहरूका व्यक्तिसँग संस्थामा लगानी गर्ने नाउँमा दस लाख बढी ठगी गरेको खुल्न छ पूर्वी चितौनको भण्डारा आठमा रहेको काशी निम्न राष्ट्रिय निम्नमाविले आज आफ्नो छयालिसौं वार्षिक उत्सव मनाएको छ वार्षिक उत्सवकै अवसर पारेर विद्यालयले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने सहयोगी र होला पुरस्कृत समेत गरेको छ भण्डारा श्रोत केन्द्र अन्तर्गतका विद्यालय निरीक्षक तारापति खरेलले प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विद्यालयका प्रधानध्यापक विश्वेश्वर प्रसाद लामाले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने स्थानीय होमनाथ दाहाल राजू आचार्य लीलानाथ पांडे दावा दोर्जे लामा गोमादेवी शेणई धर्मराज रलाकोटी रामेश्वर लगायत शिखर हरियाली सामुदायिक बनन शिवापुरी युवा क्लब उत्कृष्ट शिक्षक डम्बर बहादुर थे ताराथ पाठकलाई कदर पत्र कार्यक्रम में कक्षा शिशुदी आठ समय शैक्षिक सत्र दुई हजार उनसत्तरी साल के परीक्षा में प्रथम द्वितीय तृतीय होने विद्यार्थी पुरस्कार वितरण करीक्षा में उत्कृष्ट नतीजा लिया सफल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 रत्ननगरको जयमङ्गलमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रय चेपाङ बालबालिकालाई विद्यालय पोसाक सहयोग प्राप्त भएको छ विद्यालय पोसाकको अभावले अन्य कपडा लगाएर विद्यालय जान बाध्य चेपाङ विद्यार्थीलाई नारायणी मोटर्स नारायणगढका सञ्चालक वाल गोपाल चोकीले विद्यार्थीलाई दु दुई जोड विद्यालय पोसाक र जुत्ता मोजा सहयोग गर्नुभएको हो विद्यालय पोसाक नलगाई चेपाङ विद्यार्थीहरू विद्यालय गएपछि पोसाक लगाएर आउन विद्यालय बारम्बार दबाव दिँदै थियो त्यस्तै गरी महेन्द्र ट्राक्टर भरतपुरका सञ्चालक पुरुषोत्तम आर्यालले एक थान सिलाइ मेसिन सहयोग गर्नुभएको केन्द्रका अध्यक्ष के शर्माले जानकारी दिनुभएको छ त्यस्तै शिक्षा विकास उच्च महावि जय जुनियर रेडक्रसका विद्यार्थीहरूले विश्व रेडक्रस दिवसको अवसरमा चेपाङ विद्यार्थीहरूलाई स्टेसनरी सामग्रीहरू चेपाङ बालबालिका आवश्यक सुविधासहित अध्ययन गरिरहेका छन् यसैबीच पूर्वी चितौंको पदमपुर आर्ट सिमल बस्ती जनहित राष्ट्रिय प्राथमिक विद्यालयलाई आर्थिक सहयोग भएको छ आर्थिक अभावका कारण विद्यालय सञ्चालनमा समस्या भइरहेका बेला एनआईसी बैंक अन्तर्गत सञ्चालित एनआईसी फाउण्डेशनले दुई लाख सहयोग गरेको हो बेरोजगार युवा संघ नेपालले मुख्य राजमार्गमा रहेको चक्काजामका कारण यात्रुहरूले आज शास्ति भोग्नु परेको छ चक्काजामका कारण पूर्व पश्चिम राजमार्ग गर नारायणगढ़देखि नागढुंगासम्मको सड़कमा गाड़ी चलेका छैन बेरोजगार युवाहरूका समस्या समाधान गर्नुपर्ने र रोजगारीको प्रत्याभूति हुनुपर्ने आन्दोलनकारीको माग छ <N> <N> नलप्राँचीको माकरमा गइराती गाडीको ठक्करबाट मोटरसाइकलमा सुबार दुईजनाको ज्यान गएको छ नम्बर नखुलेको गाडीले ठक्कर दिँदा लु नम्बरको मोटरसाइकलमा सबार माकर चारका उचालिस वर्षीय बलिराम चौधरी र तेइस वर्षीय कृष्ण चौधरीको ज्यान गएको गा हो बलिरामको घटनास्थल र कृष्णको पृथ्वीचन्द्र अस्पतालमा उपचारका कर क्रममा ज्यान गएको प्रहरीले जनाएको छ प्रहरीले ठक्कर दिने गाड़ीको गाड़ी खोजी गरिरहेको छ लपरासी जिल्लाको एक नगरपालिका नगरपालिकासहित सत्र गाउँ विकास समिति औलो रोगबाट बस्न जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ औलोबाट एक्काइसजना बिरामी प्रभावित छन् कार्यालयका भेक्टर कन्ट्रोल शाखाले औलो प्रभावित गाविस मध्येका एक नगरपालिकासहित एघार गाविसमा कीटनाशक झूल वितरण गर्न लागि हो प्रभावित स्थानहरूमा कुल उनासी हजार झूल वितरण गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यले जनाएको छ अब पालो अर्पण जनावसको अर्पण जनावसमा हाम्रो प्रश्न छ चर्को विवाद र विरोधका बेस लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुलाई तपाई के भन्नुहुन्छ ए विवादमा तानेने काम बीच जनताको का अपमान सी भ्रष्टाचारीलाई बढ़ावा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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा सड़क खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मगलिन मोगलेन नौबिसे काठमाडौँ सड़क खण्ड मग्लिन दमौली पोखरा सड़क खण्ड र नारायणगढ प्रासे बोटोल सड़क खण्ड पनि खुल्ला छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कालीबाट प्राप्त भएको हो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 अब पालो सामुदायिक आवाजको बेरोजगार युवा संघले मुख्य राजमार्गमा आजदेखि अनिश्चितकालीन यातायात पारेका छन् बेरोजगार युवाहरूलाई रोजगार दिनुपर्ने रोजगार नभए बेरोजगार भत्ता दिनुपर्ने माग अघि सार्थे उनीहरू आन्दोलित बनेका हुन् सड़क संघर्षमा उत्रिएर बेरोजगार युवाहरूले रोजगार पाउला अनि सरकारले बेरोजगार भत्ता दिए यो बहसको विषय छ बेरोजगार युवाहरूको आन्दोलनप्रति सर्वसाधारण नागरिक के भन्छन् सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै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 संरक्षण गरेरोजगार गरे खाने गरे। आज जुन चाहिँ यो बेरोजगारीसँगले चाहिँ बन्द गरेका होइन रोडहरू त्यो चाहिँ बेरोजगारी कि चाहिँ रोजगार दिलाउने कि चाहिँ बेरोजगारी भत्ता दिलाउने भन्ने रोडले होला होइन अझ सबै कुरा मिल्नु पऱ्यो त्यसमा होइन रोजगारी रोजगारी भन्दा बेरोजगारी धेरै छन् तत्काल त्यसको समाधान हुन पनि त्यति सजिलो छैन यसकै नियमहरू बन्नु पर्यो होइन कतिलाई दिएर सक्ने त होइन कयौँ वर्ष काम गरेर बसेका खाँदा तिनीहरूले चाहिँ राम्रोसँग तलब खान पाएका खाइदिन् भने अब भन्दा भन्दा भर्खरै यो समस्या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 यो भनेर युवाहरूलाई प्रचार प्रसारमा लैजाउन् तर चाहिँ बन्द नगरौँ भन्नु चाहन्छु सामुदायिक आवाज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 तपाईसँग इमेल इन्टरनेटको सुविधा छ भने पनि इमेल पनि गर्नुहोला इमेल ठेगानाइनमा संसारभरि एकै साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो हिस्कार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 बहत्तर दुई सह सताशी पुरानो स्वयंभू पाठ पाल मनोरंजन का